रेडियो अर्पण एक सय चार रेडियो पाँच मेकाहरूसँगै इन्टरनेट अनलाइनमा अर्पण डट कम डट एनपी मार्फत एकै साथ रहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गर्दै मोदीले आज विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने सिन्धुपाल्चोको माखमा पहिरोमा पुरिएर हराइरहेकाहरूको खोजी तीव्र संखुवा सभाको स्याबुन तीन फच्याङमा गएको पहिरोमा दश बेपत्ता दशीन पश्चिम आएको शक्तिशाली भूकम्पमा परिमृत्यु हुनेको संख्या तीन सय सडसठी पुग्यो क्षेत्रमा सञ्चालन गरेको विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणप्रति संयुक्त राष्ट्रसंघको आपत्ति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 समाचार विस्तारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिन नेपाल भ्रमण पूरा गरी आज स्वदेश फर्कदेख्नुहुन्छ स्वदेश फर्कनु अघि उहाँले महत्वपूर्ण राजनीतिक भेटवार्ता हुने कार्यक्रम रहेको छ आज बिहान पशुपतिको विशेष पूजा गरेपछि सभा एघार बजे राष्ट्रपति डा रामबड यादवसँग मोदीले शीतल निवासमा भेट गर्नुहुनेछ त्यसपछि राष्ट्रपति यादवले मोदीको सम्मानमा दिवा भोज दिनुहुने कार्यक्रम रहेको छ दिउँसो एक बजेपछि मोदीले होटल हायातमा राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड र मधेसी नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ व्यापारीहरूलाई सम्बोधन गर्नुहुनेछ मोदीले पाठन दरबार स्क्वायरको भ्रमण गर्ने भनिए पनि त्यसको भने टुंगू लागिसकेको छैन बेलुकी स्वदेश फर्कन हुने कार्यक्रम तय भएको छ आइतबार विहान काठमाण्ड आइपुग्नु भएको मोदीले प्रधानमन्त्री सुशील कोइरालासँग आइतबार नै भेटवार्ता गरिसक्नु भएको छ मोदीले व्यवस्थापिका संसद बैठकलाई पनि सम्बोधन गर्नु भएको थियो यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति मन्दिरमा विशेष पूजा अर्चना गर्नु भएको छ साउनको सोमबार पारेर आज मोदीले शिवको पूजा अर्चना गर्नुभएको हो साढे नौ बजेपछि पशुपतिनाथ मन्दिर पुग्नु भएको मोदीलाई एक सय आठ ब्राह्मण बटुकले स्वस्तिक मन्त्र उच्चारण गरेर स्वागत गरेका छन् गणेश भट्ट मार्फत मोदीले झन्दै एक घण्टा मन्दिरको मूल स्थान गर्भगृहमा विशेष पूजा गर्नु भएको छ पूजा सकिएपछि मोदीसँगै भ्रमणमा रहेका उच्च पदस्थ अधिकारीले पनि परिसरमा रहेका अन्य देवदेवताको दर्शन गर्नुका साथै पशुपति क्षेत्रको अवलोकन गरेका छन् साउने सोमबार परेकाले पशुपति मन्दिरमा सर्वसाधारणको घुइचो लाग्ने भए पनि मोदीको दर्शन अवधिभर सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ भने सुरक्षा व्यवस्था पनि अत्यन्तै कड़ा बनाइएको कोषले मोदीलाई पशुपति मन्दिरको विशेष स्वर्ण जड़ित मूर्ति प्रदान गर्ने भएको छ पशुपति मन्दिरको सहयोगका लागि मोदीले पच्चीस करोड़ रूपियाँ सहयोग हुने भएको छ सभा जिल्लाको स्याबुन तीन फस्याङ गाउँमा गएको पहिरोमा दशजना बेपत्ता भएका छन् आज बिहान एक बजेतिर खसेको पहिरोले तीन परिवारका दशजना बेपत्ता भएका हुन् पहिरोमा परेर कृतिमान कोइराला उहाँकी पत्नी र छोरी मेयरमान र पत्नी त्यस्तै पूर्ण कोइरालाका घरमा रहेका पाँचजना बेपत्ता भएको भाइ पुष्प कोइरालाले बताउनु भएको छ सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच घण्टा पैदल हिं्नुपर्छ क्षतिको पूर्ण विवरण भने अझै सकेको छैन सिन्धुपाल्चोकको माकमामा पहिरोमा पूर्एर हराइरहेकाहरूको खोजी तीव्र पारिएको छ डोजर र सुरक्षाकर्मी सहितकोटोलीले हराइरहेकाहरूको खोजीलाई तीव्रता दिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख जमकनाथ ढकालले बताउनु भएको छ तर पहिरो खसेको ठाउँसम्म पुग्न बाटो बनाउँदै जानुपर्ने र पहिरोले नदी थुनिदा बनेको ताल फुट्ने खतरा टरी नसकेकाले सावधानीपूर्वक काम भइरहेको उहाँले बताउनु भएको छ पहिरो खसेको ठाउँमा फेरि पहिरो खस्न सक्ने तथा नदी थुनिएको ठाउँ भत्कन सक्ने जस्ता सम्भावनालाई ध्यानमा राखी पानीको सुरक्षित निकास र पहिरो हटाउन भूगर्भ विज्ञ जलस्रोत विज्ञ लगायतको टोलीले अध्ययन गरिरहेको ढकालले जानकारी दिनुभएको छ गएको शनिबार बिहान तीन बजेतिर सिन्धुपाल्चोकको माघमा गाविसको जूरेमा गएको पहिरोले सुनकोशी नदी थुनिदा किनारका बस्तीका करिब डेढ़ सय जना हराएको अनुमान स्थानीय प्रशासनले गरेको छ पहिरोमा पनि दशजनाको ज्यानइसकेको पुष्टि भएको छ शनिबार बेलुका थोरै निकास खोलेपछि ताल बनेको क्षेत्रमा पानीको सतह भने केही घटेको छ तर वर्षा भएकाले तालमा पानी थपिँदै जाँदा ठूलो वेगले अवरोध हट्दा जोखिम हुने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ यसैबीच कोशी नदीमा पानीको बहाव बढ़ेको छ आइतबार विहान पाँच बजे एक लाख आठ हजार क्यूसेक पानी रहेकोमा अहिले भने बढ़ेर एक लाख दस हजार दुई सय क्यूसेक पानी पुगेको छ पहाड़ी क्षेत्रमा वर्षा भएकाले पानीको बहाव बढ़दै गएको हो मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको रामचे आसपासका क्षेत्रमा सामान्य वर्षा हुन सक्ने जनाएको छ ती क्षेत्रमा बादल लागि सामान्य वर्षा हुने सम्भावना साठी प्रतिशत देखिएको महाशाखाले जनाएको छ सरकारले दार्चुलाका महाकाली बाढ़ी पीड़ित परिवारलाई थप राहत प्याकेज ल्याएको छ सरकारले महाकालीको बाढ़ीबाट सदरमुकाम खलंगामा घर जग्गा पूर्ण रूपमा ध्वस्त भएका परिवारलाई लक्षित गरी थप राहतको निर्णय गरेको छ जस अनुसार पचास लाख रूपयाँसम्मको सम्पत्ति क्षति भएकाहरूलाई पाँच लाख रूप पचास लाखदेखि एक करोड़सम्म क्षति भएका परिवारलाई सात लाख र एक करोड़ भन्दा बढ़ी क्षति भएकालाई दश लाख रूपियाँ राहत दिने गृह मन्त्रालयले जनाएको छ मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन शाखाबाट जिल्ला प्रशासन कार्यालयलाई गरिएको पत्राचार अनुसार यस्तो थप राहत रकम प्राप्त गर्न बाढ़ी पीड़ित परिवारको नाममा नेपालभरि कुनै पनि स्थानमा जग्गा नभएको हुनुपर्ने शर्त राखिएको छ अब पालो अर्पण अर्पण जनावाजमा जना हाम्रो प्रश्न छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल प्रति तपाई के भन्नुहुन्छ ए स्वाभाविक प्रक्रिया बी द्विपक्षीय हित हुने आचा, र सी हात्ती आयो हात्ती आयो फुस्ता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 अब ट्राफिक खबर को नानगढ़ हेटौड़ा बीरगंज सड़क खंड खुला नानगढ़ मुगलिन मुगलिन नौबी सेठमंडू सड़क खंड मुगलिंदमोली पोखरा सड़क खंड रानगढ़ सड़क खंडलासून्यपन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंसानब्बे पांच पचास एकसठी सात सौ तिरचाली अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो पानी पर्ने र प्रहनतिर भने घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम जुवानी जनहित का संयुक्त राष्ट्र संघ ने संचालन कर एक विद्यालय में इजरायल ने हवाई हमला जारी रखे संयुक्त राष्ट्र संघले त्यसलाई पागलपनको संज्ञा दिँदै तुरन्त यस्तो कार्य रोक्न आदेश दिएको छ संयुक्त राष्ट्र संघका महासचिव वाङकी मुलले यसलाई नैतिक अत्याचार र अपराधिक कृतीय भन्दै यस्तो पागल्पनलाई तुरन्त रोक्न आग्रह गरेका छन् राष्ट्र संघले गाजा क्षेत्रमा चलाएको विद्यालयमा इजरायली सेनाले पटक पटक आक्रमण गरिरहेको र विद्यालयमा मात्रै थुप्रै व्यक्तिहरूको मृत्यु भएको प्रति संयुक्त राष्ट्र संघले आपत्ति जनाएको छ सो विद्यालयमा आइतबार भएको हमलामा पनि कम्तीमा दशजनाको मृत्यु भएको छ इजरायली सेनाको आक्रमणमा अहिलेसम्म सत्र सय पारिस्थानी नागरिकको मृत्यु भइसकेको छ दक्षिण पश्चिम चीनमा आएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या तीन सय सतसठी पुगेको छ अधिकारीहरूका अनुसार भूकम्पमा पनि लगभग तेह्र सय घाइते भएका छन् चीनको युनान प्रान्तमा केन्द्रविन्दु रहेको भूकम्प छ दशमलव रे, स्केलको रहेको अमेरिकी जियोलोजिकल सर्वेले जनाएको छ भूकम्पका कारण हजारौं स्थानीय घरबारविहीन भएको चिनिया संचार माध्यमले जनाएका छन् भूकम्प प्रभावित क्षेत्रमा उद्धार राहतका लागि सरकारले पच्चीसै राहत तथा उद्धार कर्मी परिचालन गरेको छ चिनिया टेलिभिजन च्यानल सीसीटीभीले पछिल्लो चौध वर्षपछि सो क्षेत्रमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प भएको जनाएको छ युनान प्रान्तमै केन्द्रबिन्दु बनाएर सन् उन्नाइस सय सत्तरीमा आएको सात स्केलको भूकम्पमा पनि पन्द हजारको मृत्यु भएको थियो अब इसका स्कटलैंड मजारी कमनवेल्थ गेम्स मन स्वर्ण पदक का साथ आयोजक इंग्लैंड शीर्ष स्थान आयोजक इंगल्याण्डले शीर्ष स्थान कायम नै राखेको छ इंल्याण्डले कुल एक सय पैंसठी पदक जितेको छ जसमा छपन्न सोण पचपन्न काश्य र चौन्न रजत पदक रहेका छन् त्यस्तै एक सय बत्तीस पदक जितेको अस्ट्रेलियाको 45, स्वर्ण बयालिस काश्य र पैंतालिस रजत रहेको छ त्यसै पदक तालिकामा तेस्रो स्थानमा रहेको क्यानाडाको एकतीस स्वर्ण सोह्र काश्य कास्यार, र चौतीस रजत सहित कुल एक्कासी पदक रहेको छ त्यसै गरी बाहन पदकका आयोजक स्कटल्याण्ड भनी चौथो स्थानमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गर्दै मोदीले आज विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने सुन्द्रोकको माघमा पहिरोमा पुलिएर हराइरहेकाहरूको खोजी तीव्र शङ्कुवा सभाको स्याबुन तीन पच्याङमा गएको पहिरोमा दशजना बेपत्ता दक्षिण पश्चिम चीनमा आएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या तीन सय पुग्यो गाजा क्षेत्रमा संचालन गरेको विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणप्रति संयुक्त राष्ट्रसंघको आपत्ति र स्कटल्याण्डमा जारी कमनवेल्थ गेम्समा छप्पन्न स्वर्ण पदकका साथ आयोजक इंगल्याण्डको शीर्ष स्थान कायमै